अहिल प्यु तो एक बज मनोरंजन का लगी सुनो हजरा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 नमस्कार अर्पण सब का लगी सदाई का र्पण सँगै राज नारायणी नदीमा पानीको सत खतराको संकेतभन्दा माथि पुगेको छ पहाडी क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले पानीको वहाव निकै बढेको बाढी मापन केन्द्रले जनाएको छ नारायणी नदीमा पानीको बाह आठ मिटर पुगेको छ नारायणीमा छ दशमलव आठ पानीको वहावलाई चेतावनी सङ्केत र आठ मिटरलाई खतराको सङ्केत मान्ने गरिएको छ पानीको बहाव खतराको सङ्केत भन्दा माथि पुगेपछि बस्तीमा बाढी पस्ने खतरा बढेको छ चितवनका घुञ्चनगर देव्यनगर मेगोली मङ्गलपुर लगायतका स्थानमा बस्ती डुबानको खतरामा परेका छन् नदी नजिक नर्जाना र अत्यावश्यक सामान तयारी बस्तामा राख्न प्रशासनले आग्रह गरेको छ चितवनका प्रमुख जिल्ला अधिकारी नरेन्द्र शर्माले पानीको सतह बढेकाले सचेत रहन चट्याङ लागेर आज बिहान कपिल वस्तुमा एकजनाको ज्यान गएको छ बिहान भैँसीलाई बारीमा छोडेर घर गर फर्किँदै गर्दा चट्याङ लागेर हर्दौना गाविसेका पचास वर्षीय अमरिका अहिरको ज्यान गएको प्रहरी जनाएको गए छ चट्याङबाट उहाँको कसै घरमा आग लागि हुँदा सामान्य क्षति भएको प्रहरीको भनाइ छ नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य किरणले दोस्रो संविधान सभा चुनावका लागि नेताहरू भोट माग्न गाउँमा गएमा आफ्नो चेतावनी दिनुभएको छ सा। चार दलका नेताहरू चुनाव हुनुपर्छ भन्दै गाउँ जानेर नेकपा माओवादीका कार्यकर्ताहरू चुनाव हुनुहुँदैन भनेर गाउँ मोटिभेट हुन सक्ने उहाँको भनाइ छ क्रान्तिकारी पत्रकार महासंघ मकवान हेटोडामा गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले सहमति बिना नै पेलेर चार दल र सरकारले चुनाव गर्न खोजेमा कुनै पनि हालतमा चुनाव हुन नदिने बताउनु संविधान सभा चुनावको लागि अहिलेको सरकार, सरकार खारेज हुनुपर्ने चार सिन्डिकेट खारिज हुनुपर्ने गोलमेच सभा गरेर राजनैतिक दलहरूबाट नै सरकार गठन हुनुपर्ने उहाँले बताउनु भयो एकीकृत माओवादीसँग धेरै कुरामा बिमति भएर अलग भएकाले फेरि सजिलैसँग पार्टी एकता हुन नसक्ने बताउनु सहमतिबाट सबै प्रक्रिया खारिज गरेर आयमा चुनावमा जान्छौ तर पेलेर जान खोजियो भने हामी पनि चुनाव हुन दिन्नौ वैद्यले भन्नुभयो आज साउन महिनाको पहिलो सोमबार हिन्दू धर्मावलम्बीहरू शिव मन्दिरमा पूजाआर्धना गरी मनाउँदैछन् साउन महिनाको सोमबार र शिवको व्रत बसे मनले चिताएको पुरा विश्वास विश्वास देश भरिका शिव मन्दिरमा धर्मावलम्बीको भीड लागेको छ विशेष गरी हरियो रङका छुरा मेहेन्दी र गेहरु वस्त्र लगाएर भगवान् शिवको पूजा तथा आराधना गरी व्रत बस्ने गर्दछन् साउनको पहिलो सोमबार पारेर नारायणी नदीको जल लिएर देवघाट पुग्ने बोलबम यात्रीको सङ्ख्या अझ धेरै छ देवघाटमा बोलबम मेला भर्न नेपालका विभिन्न जिल्लाका साथै चिनको गान्सु प्रान्तमा शक्तिशाली भूकम्पमा पनि कम्तीमा सत्तालिस जनाको ज्यान गएको छ झण्डै तीन जना घाइते भएका छन् स्थानीय समयअनुसार बिहान पाउने आठ बजे छ दशमलव स्केलको भूकम्प गएको चिनिया संसार माध्यम सिन्हाले जनाएको छ मेन्सियान र झान्सियानमा धेरै क्षति भएको स्थानीय अधिकारीहरूले बताएका छन् भूकम्पले पाँच हजार छ सय घरमा क्षति पुगेको छ तिन सय असीवटा घर पुरै भत्किएका छन् केही ठाउँमा बिजुली बत्ती र सञ्चार सम्पर्क विच्छेद भएको प्रान्तीय सरकारले जनाएको छ पीडितहरूको उद्धारका लागि एक सय बिसजना बीश विशेष उद्धारकर्मी सहित पाँच सयजना सैनिक तथा पाँच आपतकालीन शिविरको व्यवस्था गर्नुका साथै राहत पुर्याउने तयारीलाई तीव्र दिएको सरकारले बता र सोह्र वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज नेपालले अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ खेल अपरान्न चार बजे दस हुनेछ अघिल्लो खेलमा भुटानलाई सात शून्यको फ्राकिलो अन्तरले हराएको नेपाल आज पनि खेल जित्दै सेमिफाइनलको यात्रा सुनिश्चित से गर्ने योजनामा छ अफगानिस्तानलाई जितेमा नेपालसम्म चरणको अफगानिस्तान अगिल खेल में पाकिस्तान बराबरी खेले थी समूह एमा को तीन पाकिस्तान अफगानिस्तान को एक एक अंक छूटान अंक विही